नमस्कार कार्यक्रम पञ्चासीको सेरोफेरोमा यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम पञ्चासे सेरोफेरो रेडियो बाराही उनासे दशमल आइतबार साँझ सात बजे र पर्वत स्थित रेडियो शालिग्राममा आइतबार साढे सात बजेबाट आठ बजेसम्म प्रसारण हुने गर्दछ रेडियो बाराहीन प्रसारण बुधबार बिहान आठ बजेदेखि साढे आठ बजेसम्म हुने गर्दछ पञ्चासीको सेरोफेरो पारिस्थितीय प्रणालीमा आधारित अनुकूलन इको सिस्टम बेस्ड एडेप्टेशन इबिए परियोजनाको सहयोगमा सञ्चालित कार्यक्रम हो आजको कार्यक्रममा हामी पञ्चासीय क्षेत्रको बारेमा चर्चा गर्दैछौ जैविक विविधता र पारस्थितिकीय प्रणालीबाट सिर्जित सेवाहरूमा केन्द्रित रही। स्थानीय जनताहरूलाई जलवायु परिवर्तनका अवसरहरूसँग जोड्न तथा ती समुदायलाई जलवायु परिवर्तनसँग अनुकूलन बनाउन सहयोग पुर्याउने खालको कार्यक्रम सम्मिलित आयोजनालाई इको बेस्ड एडेप्टेशन इबिए अर्थात पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन भनिन्छ पारिस्थितकीय प्रणालीमा आधारित अनुकूलन इबिए कार्यक्रम जर्मन सरकारको आर्थिक सहयोगमा सञ्चालन भएको कार्यक्रम हो इभिए कार्यक्रम पाइलट कार्यक्रमको रूपमा युगाण्डा पेरु र नेपालमा सुरुवात भएको छ नेपालमा पञ्चासी क्षेत्रको सत्रवटा गाईसम्मा सञ्चालित छ यो कार्यक्रम नेपाल सरकार वन मन्त्रालय अन्तर्गत वन विभागले कार्यान्वयन गरेको हो संयुक्त राष्ट्र संघीय वातावरणीय कार्यक्रम युएन अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ आइसिएन संयुक्त राष्ट्र विकास कार्यक्रम युएनडिपी को साझदारीमा सञ्चालन भइरहेको छ क्षेत्रीय स्तरमा कार्यक्रमको संयोजन पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशालय पोखराबाट हुने गरेको छ साथै माछा विकास संघ एमडिओ र आपसी सहयोग केन्द्र आजदारी संस्थाहरू हुन् आजको कार्यक्रममा हामी पञ्चासी क्षेत्रमा भएका गतिविधिहरू भदौरे तामागी मेहनीती कृषकुमारी गुरुङको सङ्गम स्थल पञ्चासीको अवसरमा लागेको मेलामा बीचमा राख्दैछौ आउनुहोस् सबैभन्दा पहिले यहाँको बीचमा प्रस्तुत गर्दैछौ पञ्चासे क्षेत्रमा भएका गतिविधिहरू सहकर्मी उमाट कास्की जिल्लाको फेवाताल जधर क्षेत्रका भदौरे तामागी गाविसको भदौरे एक तालिबोडाङ दुई तामागी तिन कुद्वी डाँडा सात सिधाने आठ तथा चापकोट गाविसको मकवानपुर आठमा स्थानीय किसानहरूले व्यापक रूपमा चिया खेतीको लागि चियाका एक लाख बिरूवा लगाएपछि चियाबारीमा परिणत हुँदै गएको छ फ्याताल जलाधार क्षेत्रमा जलवायु परिवर्तनका नकारात्मक प्रभावहरू र जैविक विविधतामा हुने जोखिमहरूलाई न्यूनीकरण गर्ने उद्देश्यले युएसए को आर्थिक सहयोगमा चितवन अन्नपूर्ण भूपरिधिभित्र संचालित हरियो वन कार्यक्रम डब्ल्यूडब्लूएफ नेपालमार्फत माछापुछ विकास संघद्वारा फेवा जलाधार क्षेत्रमा वृहत वृक्षारोपण र भदौरे तामागे गाविसमा चियाको पाइलटिङ खेती सम्वन्धी क्रियाकलाप कार्यान्वयन आएको छ यसै क्रममा वनमा आश्रित वर्गहरूको लागि चियारोपण गरी उनीहरूको आय आर्जनको अवसरहरूमा वृद्धि गर्ने तथा फेवा जलाधार संरक्षणको साथसाथै जलवायु परिवर्तन अनुकूल गर्ने हेतुले भदौरे तामागी र चापाकोट गाविसका विभिन्न स्थानमा चियाका खेतीको लागि चिया, खेती चिया लगाउने अभियान हरियो वन तथा पारिस्थितकीय प्रणालीमा आधारित अनुकूल कार्यक्रमको सहयोगमा माछापुछ विकास संघद्वारा संचालन गरिएको छ चियाको बिरुवा उत्पादन गर्नको लागि भदौरे तामागे गाविसमा दुईवटा चिया नर्सरीको स्थापना समेत गरिएको छ चिया खेतीमा आकर्षित राम काजी गुरूङले भन्नुभयो चिया भन्दा सबैको मन इलाम पुग्छ तर हामीले पनि चियाबारी बनाउने प्रयत्न गरिरहेका छौ समुदायका सबैजसो सदस्यहरू विदेशमा गएको कारण सुनसान जस्तो रहेको हाम्रो गाउँ तामागीमा अहिले चियाले चहल ल्याएको छ यस्तै भदौरे तामागी ओडा नम्बर एकका चित्रबहादुर गुरूङको भौगोलिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण गाउँमा चियाबारी थप गरी स्वच्छ अर्ग्यानिक चिया उत्पादन तथा सेवन गर्न सहज गराउने उहाँको लक्ष्य रहेको छ यस क्षेत्रमा कहीँ कही, कही केही चियाको बोट पहिले बाटो लगाइएको पाइन्छ यसको मतलब चियाको खेती हुने सम्भावना देखिन्छ तर तिनको स्याहार सुसारको अभावमा त्यति राम्रो भएको पाइँदैन भन्ने कुरा संघका कार्यक्रम अधिकृत धर्मराज पौडेलले बताउनुहुन्छ गरिँदै आएको चियाको खेती सन्दर्भमा संघका कार्यक्रम संयोजक विमल बहादुर कुंवर भन्नुहुन्छ स्थानीय बासिन्दाहरूको बसाइसराईको कारण जनशक्तिको अभाव भए गाउँका खेतबारीहरू बाँझो हुने र मिचाह प्रजातिहरू को अतिक्रमण वृद्धि हुँदै गएको अवस्था भएकोले दुई सय वर्षभन्दा बढ़ी बाँच्ने बहुवर्ष चियाको खेती गरेको खण्डमा पञ्चासीको फेवा जलाधार क्षेत्र संरक्षणमा टेवा पुग्ने मात्र नभए स्थानीय बासिन्दाहरूको जीवनमा चियाको बिक्री वितरण पर्यापरि प्रबन्धन भूस्खलन तथा पहिरो नियन्त्रणबाट टेवा पुर्याउनेछ चियाको बोट लगाउनाले बारम्बार खेतबारीमा गरिने खन्जोत कम भई भू हुने सम्भावनालाई न्यून गराउँदछ यसले वातावरणमा उत्सर्जन भएको कार्बनलाई संचित गरी विश्व तापमान वृद्धि दर कम गर्न केही हदसम्म भूमिका खेल्दछ यसबाट निकट वर्षमा नै केही स्थान चियाबारीमा परिणत हुनुको साथै फ्याताका दृश्यावलोकनहरूमा नयाँ गन्तव्य थपिनेछ बगैँचा हेर्न इलाम मात्र हैन होइन आज भोलि समाजको परिवेश बदलिएको छ मानिसलाई छिट्टै प्रतिफल वा आमदानी दिने उपाय चाहिएको छ भने व्यावसायिक रूपमा काम गर्न पनि चाहन्छन् सँगसँगै हरियाली बढ्ने र वातावरण जोगाउने कार्यमा झन धेरैको ध्यान जान थालेको छ यसको लागि आजकल आठ सयदेखि एक मिटर सम्मको उचाइमा कफी खेती निकै उपयोगी भएको छ खास गरी बसाईसराई र रोजगारीको कारणले खाली बन्दी गएको गाउँ घरमा श्रमकै कारण खेतबारी पनि बाँचिँदैछन् ती ठाउँहरूमा कम श्रम लाग्ने छिटो फाइदा दिने जस्ता बहुवर्षीय बोट बिरूवा हुकाउन स्थानीय वासिन्दा आकर्षित हुन्छन् तसर्थ कम मेहनत भइपुग्ने छिट्टै उत्पादन दिने कफी खेतीमा केही गाउँका किसानहरू लागि परेका छन् यस्ता बहुवर्षीय बिरुवा रोप्नाले भूक्षय पनि कम हुने कारणले किसान उत्साहित गर्न, सहयोगी संस्था इस खेती को सहयोग पुर इस वर्ष हरिय वन कार्यक्रम अंतर्गत डब्लू डब्लू एफ नेपाल र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूल कार्यक्रम अन्तर्गत आइसिएन को सहयोगमा माछापुछ विकास संघ मार्फत भदौरे तामागीको हर्पण चैनपुर दमदमे ढिकर पोखरीको अधिकारी डाडा लगायतका ठाउँमा हजारौं कफीका बेर्ना वृक्षारोपणको लागि सहयोग पुर्याएको छ कफीबाट राम्रै आमदानी लिइरहेका किसान हर्पणका ननहरी पौडेलले लामो समयसम्म आमदानी पनि दिने हरियो पनि भइराख्ने तथा असिनाले पनि कम असर गर्ने हामी जस्ता किसानले फाइदा लिन सकिने बताउनु भएको छ वर्तमान समयमा आएर पञ्चासी वरपरका मानिसहरूले आफ्नो खेतबारीमा प्रशस्त मात्रामा अमृशो रोप्ने क्रम बढ़ेको छ आजभोलि स्व क्षेत्रका गाउँघरका बासिन्दा बसाइसर्दै गएको र युवावर्ग पनि विभिन्न अवसरको खोजीमा तथा वैदेशिक कामको सिलसिलामा गाउँघर छाने क्रम अति भएकोले गाउँमा श्रमको खाँचो खड्किँदै गएको छ तसर्थ कम श्रम लाग्ने र बढ़ी फाइदा पनि दिने अमृश जस्तो बहुवर्षीय खेती प्रणालीमा समुदाय आकर्षित बन्दै गएका छनृ पञ्चाशी क्षेत्र फेवाताल जलाधर लगायत अन्य पानीको प्रशस्त स्रोत भएको स्थान पनि हो परम्परागत रूपमा गर्दै आएको खेती प्रणालीको कारण भूक्षय पनि बढ़ी भइरहेको बेलामा यस खालका बहुवर्षीय बो बोट वृक्षारोपण गर्दा संरक्षणमा पनि सहयोग पुग्न सक्ने हुनाले पनि सहयोगी निकायको यस्ता अभियानमा ध्यान गएको हो यस वर्षको वर्षा मोटर बाटोको छेउछाउ व्यक्तिगत खेतबारी लगायत विभिन्न खाली जमीनहरूमा अमृशोको बेर्नाहरू व्यापक रूपमा वृक्षारोपण गरिएको छ यसको लागि हरियोवन कार्यक्रमबाट करिब पचहत्तर हजार अमृशको वेर्नाको लागि प्रत्यक्ष रूपमा किसानहरूलाई सहयोग पुर्याएको कुरा माछा पछु विकास संघका सदस्य बहादुर बिकले बताउनुभयो साथै पञ्चासी क्षेत्रमा संचालित पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूल कार्यक्रम अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ आईयूसीएन मा को सहयोगमा पनि माछापु विकास संघ मार्फत बाह्र हजार अमृशको वृणाको लागि सहयोग दिएको थियो यसबाट कुचो बन्ने हिउँदमा पशुवस्तुलाई घाँस पनि हुने अनि दाउराको रूपमा पनि प्रयोग गर्न सकिने भएकोले यो अति नै उपयोगी रहेको भदौरे थामागामी साथ कुदबी डाँडाका किसान धनबहादुर गुरूङले बताउनुभयो यसले अझ उपयोगी भएको तथा छिट्टै दुई तीन वर्षमा नै उत्पादन दिन शुरू हुने भएकोले पनि स्थानीयले छिट्टै व्यावसायिक रूपमा फाइदा लिन सक्ने पञ्चायत क्षेत्र विकास समितिका उपाध्यक्ष तारा गुरूङले बताउनुभयो पञ्चाश क्षेत्रमा संचालित पारिस्थितीय प्रणालीमा आधारित अनुकूल कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को सहयोग में विकास विस संघ मफत हाल कास्की का भदौरे तामागे गावि पर्वत को आर्थर डांडा खर्क रामजा देवराली तथा चित्र गाविस में पोखरी संरक्षण भक्ारा सुधार पानी को मूल महान संरक्षण फोर व्यवस्थापन मौरी पालन सहयोग गोबर गैस निर्माण तथा मरमत सचेतना कार्यक्रम पंचाशी को सेरोफेरो रेडियो कार्यक्रम होमस्टे व्यवस्थापन तथा बायो इंजीनियरिंग लगाय का क्रियाकलापालन में रहो कार्यकारी निर्देश गतिवि सामग्री प्रस्तुत गर्दैछौ कास्कीको भदौरी तामागिकी मिहिनीतिकृषक भीमकुमारी गुरुङसँग सम्बन्धित छ गुरुङले घरमै बसेर भैँसीपालन अनि मौरी पालनदेखि लिएर अरू विभिन्न खेतीपातीबाट राम्रो आमदानी गर्नुभएको छ सामग्री बैंशी पाल्ने घिउ बेच्ने महा बेच्ने आफ्नै खेती किसान गर्ने खाने पिन्सिन नभए पनि कतै बर पैसा आउने बाटो नभए हामी आफै गरिराखेको छ गाउँ घरमै केही गर्ने के भने राम्रै आमदानी गर्न सकिने भदौरी तामागी गाविस वार्ड नम्बर छ दम दमेकी भीम कुमारी गुरुङ उदाहरणीय बन्नु भएको छ मौरी पालनले गर्दा उहाँलाई आमदानी गरी पेन्सन जस्तै भएको छ मह काट्नु अगाडि नै मह माग्ने भिड हुन्छ मुलुकहरूमा पुर्याउने गर्दछन् छ सय रुपियाँ मान हो खोस् ल बिमा तिम्रो मह काट्ने बेला भयो मलाई दस माना सात माना भन्छ त्यो झन् हाम्रो सिधानीको भक्त बहादुर दाई लिने बेला भयो नानी मलाई है मलाई भन्छ अनि हाम्रो सधैँ लै राख्ने ग्राहक बाजे हो कि दाई भनिदिन्छ उसलाई पुराएपछि हामी फेरि अरू ग्राहकहरूलाई दिन्छ लैनु भैँसी भन्दा मौरी पालन व्यवसाय धेरै सजिलो हुने उहाँको अनुभव छ मौरी ल्याउनको लागि भिरमा ला लगेर घर छोड्ने आएपछि घरमा ल्याएर राख्ने भीमकुमारी भयो भिरमा लौरीको घार थाप्ने हो अनि आए कि भनेर हेर्न जाने दिनदिन भ्यायो दिन भने अनि ल्याएर घरमा झुन्डाउने अनि उसलाई मैले त गर्दैन गर कि कान्छा छोरा पिहानमा पर्छ शुक्रबार आउँछ अनि सफा गर्छ अनि ठ्याका अब काट्ने बेला भयो भनेपछि हेर्ने हो भीमकुमारीका छोरा छोरी पोखरामा अध्ययन रहेछ छोरा निर्मल पृथ्वीनारायण क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ मौरी मात्र होइन पालन र विभिन्न खेतीको आमदानीले घर व्यवहार त चलेको छ नै छोरा छोरीको पढाइलाई पनि उत्तिकै मद्दत मिलेको छोरा त्यस्तै बाइस तेइस हजारको तरुल बेच्यो अनि मैले आठ हजारको गोरु किन्यो तरुल बेचेर अहिले त कान्छी छोरीले जागिर गर्छ नत्र जागिर नगर्दा त मैले तरुल बेजेरा, घिउ बेजेरा, महा बेचेर अब छोराछोरी पोखरा बसेपछि कोठा भाँडा चाहियो खान पर्यो मैले त्यस्तो त्यसरी खर्च पुऱ्याउँथे क्या अनि यस्तै घरमा खतरा खुद्रो गरेर म अनपढ भए नि कान्छ कान्छी पढ्दैछ घरमा दुख गरे पनि छोराछोरीको लाइन राम्रो भएपछि खुसी हुँदो रहेछ क्या बाबु त्यसो त बिदाको बेला घरमा आएर आफ्नो परिवारलाई सघाउने गर्नुहुन्छ भीम कुमारी छोरा निर्मल बिदाको समयमा प्रायः जस्तो घर ada este खेतीपाती कृषि अब पशुपालन पनि छ त्यस्तै ती पन्ध्र सोह्रवटा घरमा मौरी पालन छ त्यसबाट पनि वार्षिक रूपमा अलिअलि आमदानी हुन्छ भैँसी गोरु अब तरकारीहरू पनि हुन्छ तरकारी घेराउला काँक्रा इसरा तरुल इत्यादिबाट पनि अलिअलि आमदानी गरेर जस पर्ने बाटो भन्छ अलिअलि <laughs> करिब साढे दुई दशकदेखि पञ्चासी क्षेत्रमा क्रियाशील माछा पुछ्रे विकास सङ्घका कार्यकारी निर्देशक दिलबहादुर भट्टराई मौरी पालन लगायतका कुरालाई सूक्ष्म तरिकाले अध्ययन गरिरहेको जानकारी दिदै। वातावरण सुहाउँदो कार्यक्रमलाई सहयोग गर्ने बताउनुभयो केही गाउँहरूलाई नमुनाको गाउँको रूपमा चाहिँ अगाडि ल्याउनु पर्छ भनेर अलि सूक्ष्म तरिकाले हेरिरहेका छौँ त्यो मध्ये जस्तो दमदमेको कुरा छ पर्वतको चित्रे गाउँ विकास समितिमा छ र जसमा चाहिँ हामी विभिन्न कार्यक्रमहरू एउटै गाउँमा गरेर हेरिरहेका छौँ जस्तो दमदमेमा अहिले मानिसहरूको आयोजनमा लक्षित गरेर तरकारी खेतीका कुराहरू जुन चाहिँ अर्ग्यानिक भन्छौँ प्राङ्गारिक तरकारी खेतीको कुराहरू अनि त्यसै मौरी पालनका कुराहरू र्यटकहरूको का संख्या ग्रामीण क्षेत्रमा बढ्दै गएको छ अनि होम स्टेमा पनि उनीहरू त्यही नै उत्पादन भएका परिकारहरू खान रुचाउने गर्दछन् पञ्चासे क्षेत्र विकास समितिका अध्यक्ष गोपाल गुरुङ यस्ता उत्पादनलाई प्राथमिकता दिनु पर्नेमा जोड दिनुहुन्छ अहिले गाउँमा एउटा अमूल परिवर्तन के आउन खोजिरहेको छ अब चाहिँ गाउँको उत्पादनहरू पनि अब खोजी खोजी खाने बेला आइरहेको छ अहिले यहाँका स्थानीय तहमा भएका महहरू तरुलहरू होइन फलफुलहरू तरकारीहरू अहिले एकदमै चाहिँ अब यसको महत्त्व बढेर आइरहेको छ किनभने पर्यटकहरू बढी मात्रामा गाउँका चाहिँ उत्पादनहरू खोज्दै आइरहेको छ भन्दा मानिसले त्यति श्रम गर्नु नपर्ने मौरीलाई बेला बेला हेरचाह मात्रै गरिदिने हो भने परिश्रमी मौरीको उत्पादनबाट मानिसले राम्रो आम्दानी लिन सक्छन् यस्ता कृषकहरूलाई प्राविधिक सहयोग र अरुलाई प्रोत्साहन राज्यले गर्ने हो भने स्वदेशमै केही गर्न चाहने युवाहरूलाई मार्गदर्शन बन्न सक्थ्यो श्रोता अब कास्की स्याङ्जा अनि पर्वतको संगम स्थल पञ्चासेमा बाला चतुर्दशीको अवसरमा प्रस्तुत गरिएको भजन यहाँको बीचमा प्रस्तुत गर्दैछौ के चिताएको सबै चिज पाउने जिल्लाको शिर पञ्चासेको मन्दिर बाटो आउनलाई गाह्रो हजुर हो कालो छ बाटो प्रकृति देवी देवतासँग घाँसिन्छ मन्दिर तिन जिल्लाको शिर पञ्चासेको मन्दिर यहा शरण पर न भगवान नै दुःख देखाई सदा पञ्चायतको मन्दिर तिन झिलाको सिरा पञ्चायतको मन्दिर योजना ल्याउनेलाई धन्यवाद छ पञ्चासेमा योजना ल्याउनेलाई ठुला बडा प्रशासनलाई सधैँ धाउनेलाई पञ्चासेको मन्दिर तिन जिल्लाको सिरा पञ्चासको मन्दिर शक्ति लिन पञ्चायतको मन्दिर झिल्लाको शिर पञ्चायतको मन्दिर दीप कोही ल्याउँछन् पुल चेता भएर समीप पञ्चायतको मन्दिर जिल्लाको सिरा पञ्चायतको मन्दिर चिज भगवान्लाई सु पञ्चासेतो मन्दिर जिल्लाको क्षेत्र हीर सुनफल जड़ी बुटी औष पचास हामीले समाचारहरूमा सुन्ने गरेका छौँ बाढी पैह्रोले गर्दा वर्षेनी हजारौँ मानिस तथा जीव जन्तुहरूले अकालमै आफ्नो ज्यान गुमाएका छन् बाडी पहिरो खडेरी कतई बाढ़ी पहरोपूर्ण जीव जंतु पानी का मूहान जोखिम दिन दिन बढ़ते हम हाथ मिलाऊ जोखिम न्यूनीकरण को प्रणाली में आधारित अनुकूल बारे जान जनहित का इकोस्टम बेस्ड एडपन परियोजना पंचासी इको सिस्टम बेस्ड एडप्शन ईवीए पारिस्थितिकी प्रणाली में आधारित अनुकूलन को के हो जैविक विविधता र पारिस्थितीय प्रणालीबाट सृजित सेवाहरूमा केन्द्रित रही। स्थानीय जनताहरूलाई जलवायु परिवर्तनका असरहरूसँग जुझ्न तथा ती समुदायहरूलाई जलवायु परिवर्तनसँग अनुकूलन बनाउन सहयोग पुर्याउने खालको कार्यक्रम सम्मिलित आयोजनालाई इको सिस्टम बेस एडप्सन अर्थात् पारिस्थितीय प्रणालीमा आधारित अनुकूलन भनिन्छ पारिस्थितीय प्रणालीमा आधारित अनुकूलन अहिले कहाँ सुरु गरिएको छ त जर्मनी सरकारको सहयोगबाट आइयुसिएन युएनइपी युएनडिपीले पेरु युगाण्डा र नेपालमा हिमाली पारिस्थितिकीय प्रणाली आयोजना अन्तर्गत इबिए नेपालको पञ्चासी क्षेत्रमा सुरुवात गरिएको छ यस परियोजनाले हिमाली भेगमा बसोबास गरिरहेका समुदायहरूलाई पारिस्थितिकीय प्रणालीमा आधारित रही जलवायु परिवर्तनसँग अनुकूलन हुन मद्दत गर्नेछ जलवायु परिवर्तनको प्रभाव मुख्यत हिमाली भेगमा प्रत्यक्ष पर्ने गर्दछ जस्तै हिमनदी पग्लिएर आउने बाढी र त्यस खडेरीपन पहिरोको कारण मानव तथा जंतु मृत्यु होने देखते भोग् जलवायु परिवर्तन को कारण हमी यपत अनुकूलन होना को पंचासी क्षेत्र में पारिस्थितिकीय प्रणाली आयोजना दुई हजार उन सत्तरी देखि शुरुआत कर इको सीस्टम बेस्ड एडपन परियोजना पंचासी सबले पंचाशेनोलेनो सबले पंचाशी वन संरक्षण करने हो पंचाशी संरक्षित वन कार्यक्रम को अनुरोध निपाल सरकार को निर्णय रन व्यवस्थापन कार्योजना अनुसार संरक्षित वन को कार्य जिला आर्थर चित्रे भदौरे तामागी चापा कोट रुदी भुंगी गावि रहे यो हम साझा संपत्ति वन संरक्षण को मध्यम मार्फत जैविक विविधता को संरक्षण करी पर्या पर्यटन वृद्धि करतव्य हो इस क्षेत्र निम्कलापहरू गर्न र गराउन गरिएको कुरा जानकारी गराउँदछौँ घर छाप्रो बनाई बसोबास गर्न होटल सञ्चालन र कुनै प्रकारको वन अतिक्रमण गर्न पञ्चासे वनको भित्री भागमा छाडा चरिचरण गर्न गोठहरू राखी चौपायाहरू छाडा छाडने वन्यजन्तु पक्रन मार्न र शिकार गर्न पञ्चासे वन सुनाखरी र रा गुरासको राजधानी हो यी प्रजातिहरू प्रति बन्धित वनस्पति भएकोले सुनाखरी लगायतका जडीबुटीहरू सङ्कलन र ओसार पसार गर्न वनमा डडेल लगाउने र खोरिया फाड्ने कार्य गर्न सामुदायिक वनहरूबाट वन कार्यालयको सहमति संरक्षित वन कार्यक्रमको सिफारिस र सम्बन्धित समूहको अनुमति बिना काठ दाउरा समूह बाहिर बिक्री तथा ओसार पसार गर्न साथै संरक्षित वन क्षेत्रबाट ढुङ्गा गिटी तथा बालुवा निकाल्न र ओसार पसार गर्न संरक्षित वन कार्यक्रम को कार्यालय को अनुमति बिना फिल्म वकुमेंट्री खींचना वायाकन करना वन वनस्पति जन्तु को अध्ययन तथा अनुसंधान करना वन क्षेत्र में फोहोर फालना ध्वनि जल प्रदूषण करना फोहोर सृजना होने क्रियाकलाप पर्या पर्यटनको उद्देश्यले नेपाली नागरिक बाहेक अन्य देशका पर्यटकहरूले परिषद वा संरक्षित वन कार्यक्रमको फिल्ड कार्यालयहरूमा नाम दर्ता नगराई अवलोकन वा भ्रमण गर्न यी सबै कार्यहरू वन ऐन र नियम विपरीत भएकोले कोही कसैले गरे गराएको पाइएमा संरक्षित वन कार्यक्रमको कार्यालय वा नजिकको वन कार्यालय वा संरक्षित परिषदको कार्यालयमा खबर गरौ पचास संरक्षित वन कार्यक्रम कास्की लौ त आजको लागि कार्यक्रमको निर्धारित समय सकिन लागिसकेको छ कार्यक्रम तपाईँलाई कस्तो लाग्यो कृपया हामीलाई यस ठेगानामा सुझाव दिन नबोल्नुहोला कार्यक्रम पञ्चासेको सेरोफेरो रेडियो बाह्रही उनान्से दशम दुई मेगाहरस पोस्टबक्स नम्बर सोह्र राष्ट्र ब्याङ्कचुक पोखरा तपाई इमेल इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने बिएआरएचआइएनईडब्ल्युएस एट द रेट जीमेल डट कममा पनि इमेल गर्न सक्नुहुनेछ साथै पञ्चासे क्षेत्र विकास समितिको कार्यालय अडचल बोर्ड पोखरा दुईमा पनि पत्रचार गर्न सक्नुहुनेछ माछपुछ विकाससँगको इमेल ठेगाना याफो इन्फो एट द नेपाल डट ओआरजी डट एनपीमा पनि इमेल गर्न सक्नुहुनेछ कार्यक्रम पञ्चासीको सेरोफेरो नेपाल सरकार संयुक्त राष्ट्रसङ्घीय वातावरणीय कार्यक्रम युएनईपी अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ आइसिएन संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपी माछपु विकास संघ एमडिओ आपसी सहयोग केन्द्र आक्स र रेडियो बाराईले संयुक्त रूपमा उत्पादन गरेको हो कार्यक्रम ध्यानपूर्वक सुनिदिनु भएकोमा यहाँलाई पनि धन्यवाद आगामी आइतबारको नयाँ श्रृङ्खलामा अरू नयाँ रोचक जानकारीहरूका साथमा हामी आउने नै छौ आजको लागि प्राविधिक साथीलाई धन्यवाद दिँदै कार्यक्रम उत्पादनमा सहयोग पुर्याउने सम्पूर्ण साथीहरूको साथमा म राजन उपाध्याय पनि विदा माग्दछु नमस्कार